डो पदक जितेर आउनुभयो कस्तो लागिरहेको छ मलाई गुल्मी जिल्ला तेकान्डो लाग्छ तपाईँको यो यात्रा त धेरै छोटो हो दुई हजार अडसठी सालमा तपाईँ पहिलोपटक पाइलट टेक्नुभयो त्यति सफलता हासिल गर्नुभयो कि यो सोच्नु भएको थियो तपाईँको स्टुडेन्ट थिइनँ यति छिट्टै नै यति गेम सिकेको पहिल्यै वर्षमा यति सफल हुन्छ भने सोचेको थिइनँ सफल भए खुसी लाग्छ तपाईँ इन्डिया श्रीलङ्का लगायतका विभिन्न मुलुकका खेलाडीहरूसँग जुझ्नुभयो होला त्यस्तो बेलामा अलिकति हिन्ताबोध अथवा डर जस्तो केही फिल भयो कि भएन नै त्यस्तो भएको थिएन पहिले पनि लडेको भएर पनि होला सायद त्यस्तो डर अनि जे हुन्छ हुन्छ गएपछि थाहा हुन्छ खेल लडेपछि थाहा हुन्छ भन्ने भएको थियो त्यस्तो डर चाहिँ थिएन यसमा विभिन्न काँटाहरू हुन्छन् होइन ती काँटाहरू मध्ये तपाईँको अलिक दखल राख्ने खेल भन्ने पहिलेदेखि नै र त्यो सानैदेखि नै म पाल्पा बस्दाखेरि पाल्पाका साथीहरू दाईहरू खेल्दाखेरि मलाई खेल्न जाऊँ भन्नुहुन्थ्यो त्यतिखेर त्यतिखेर जानु पाएन तर यहाँ आएर फर्स्टचोटि गुरुहरूले भन्नुभयो स्कुलमै गएर खेल भन्नुभयो अनि म पनि यहाँ देखेको थिएँ टमघासमा खेलेको अनि गएको साना साना भाइ बहिनीहरू गएको ठुल्ठुला गएको देखेको थिएँ म पनि गुरुहरूले आएको त्यो त सत्र वर्षकै कलिलो उमेरमा दुईवटा स्वर्ण पदक एउटा राष्ट्रिय लेभलको एउटा अन्तर्राष्ट्रिय लेभलको प्राप्त गर्नुभयो यस खुसीमा गुलमेलीहरूलाई के भन्न चाहनुहुन्छ गुलमेलीहरूलाई मैले के बुवा आमा दाजुडीहरूलाई के भन्छ अनि तपाईँहरू पनि खेल्नुहोस् अनि तपाईँका छोर पनि खेलाउनु म जस्तै पछि आउने भाइ म जस्तै ठुलो बनाउनुहोस् यो गुल्मी जिल्ला नेपालको नाम राखिदिनु होला तपाईँ त यो सिद्ध उच्च माध्यमिक विद्यालय तङ्गाज खाने गाउँकी स्टुडेन्ट पनि हो यस अवसरमा त्यहाँका विद्यार्थी Uh, साथी साथीहरू त्यसपछि टिचरहरूलाई के भन्न चाहनु टिचरहरूलाई पनि आउनुहोस् खेल्नुहोस् अनि सरहरूले पनि मलाई हिजोबाट सरहरूले पनि धेरै हेल्प गर्नुभएको थियो गेम खेल्न जानको लागि उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु तपाईँलाई राष्ट्रिय प्रशिक्षक नवराज खरेलले पहिलोपटक सिकाउँदाखेरि म तङ्गसमै थिएँ काँटा पनि जानु नथ्यो होइन साँच्चीकै गो खेलाडी बोल्ने कि नबोल्ने म आफैलाई शङ्का लगाइरहेको धेरै खुसी लाग्यो तपाईँले गुलमेलीहरूको शिर उचो राख्नुभयो अब के अझै साउथ एसियन गेम खेलेँ अझै एसियन गेम खेल्ने मेरो ठुलो ढोको छ अझै धेरै देशसँग फिर्ने अनि बाहिर बाहिर गएर खेल्ने अनि मेरो गुरु मेरो घर परिवारको अनि सम्पूर्ण यो गुलगुमी जिल्लाको नेपालको नाम राख्ने अलिक ठुलो इच्छा छुल खेलाडी त भइसक्नु भएको छ विशेष गरी विवाह पश्चात चाहिँ त्यो तपाईँहरूको जुन एमएज चाहिँ रहन्न भन्छन् विवाह पश्चात भन्छन् थाहा हुन्छ है म निरन्तर नै दिन्छु यो गेमलाई सोचेको छैन पारीग पारीग पारीग ना। तो तरह यो खेल बाड़ा सफलता हासिल करेंग को हम शुभकामना अर्दिक बधाई जो सत्रह वर्ष के कलिलो उमेर में स्वर्ण पदक गुलमि भिता आए शिवर उच् पारदीन भाई इसका धन्यवाद अप सफलता कामना